बिहान को दस बजे अहिल बिहान को दस बजे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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियो अर्फ डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुमालेसम्मका प्रमुख समाचारका शीर्षकहरू आदिकवि भानुभक्त आचार्यको दुई सौं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै न्युयोर्कमा जिब्रोको उपचार पश्चात कंग्रेस सभापति सुशील कोइराला बेलुका स्वदेश फर्कने घर बहाल वृद्धिको विरुद्धमा चितवनका व्यवसायद्वारा बजार बन्द बन्दका कारण सेवाग्राही भनी मर्खामा चर्चित भारतीय अभिनेता प्राणको तिरानब्बे तिरानब्बे वर्षको उमेरमा निधन द्वन्दग्रस्त देशमा करिब तीन करोड़ बालबालिका विद्यालय जानबाट वञ्चित रहेको युनेस्केको तथ्याङ्क र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा आज नेपाल श्रीलङ्कासँग भिन्ने पन गुजारना का व्यवसाय अपना न कुछ व्यवसाय फस्टा का विज्ञापन सदै विज्ञापन का समाचारमा विस्तारमा आदिकवि भानुभक्त आचार्यको दुई सयौँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ भानु जयन्तीका अवसरमा उहाँको जन्मस्थान तनहुस्थित काठमाडौँ काठ तनहुँसहित काठमाडौँ पोखरा लगायतका देशका विभिन्न देश ठाउँमा का विशेष का का का का कार्यक्रम हुँदैछ नेपालबाहेक भारतको दार्जिलिङ सिक्किम आसाम लगायतका ठाउँमा पनि भानुभक्तको व्यक्तित्व र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 उहाँको प्रश्नोत्तर भक्तमाला रामगीता जस्ता उत्कृष्ट कृति र फुटकर कविता पनि उत्तिकै चर्चे छन् भानुभक्तका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकामा प्रकाशित गरेपछि उहाँ साहित्यमा चिन्नु भएको हो भानुभक्तको जन्म धनन्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनहुको रमघामा विक्रम सम्बत उन्ना अवसार उन्तीस गति बाजे श्रीकृष्ण आचार्य शिक्षा पाया वहाँ एवटा घाँसी को घास काटे पार्टी पौआ बनाने इच्छा बाही नही गरी नाम कमाने प्रेरणा पाने भाई को थी भाषा साहित्य संस्कृति धर्मदर्शन परंपरा चरित्र मर्यादा पितृप्रेम भातृत्व दाम्पत्य कर्तव्य देश प्रेम जस्ता समग्र विषयको समन्वय एवं भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनु भएको छ <स्ति> नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला आज स्वदेश फर्काउँदै हुनुहुन्छ जिब्रोको उपचारका लागि गएको तेह्र गते कोइराला अमेरिकाको न्युयोर्क जानु थियो कोइराला आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको नेपाली कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो अमेरिका बसाइएका क्रमा कोइरालाले न्युयोर्कको स्नोल्यान्ड क्यान्सर अस्पतालमा जिब्रोको नियमित परीक्षण गराउनु भएको थियो फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न छुट्ने भएपछि कोइरालाले अमेरिका बसाई छुट्याउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ संविधानसभा चुनावका लागि निर्वाचन आयोगले असार मसान्तसम्म नाम दर्ता गर्ने समय तोकेको छ कङ्ग्रेस सभापति कोइरालाले अहिलेसम्म नाम दर्ता गर्नुभएको छैन और बहाल वृद्धि को विरुद्ध में उनका व्यवसाय आज अपनी बजार बंद करा घर तथा जग्गा ध्वनीले मनोमानी ढङ्गबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले बजार बन्द गराएको हो हिजोदेखि आन्दोलन सुरु गरेका व्यवसायले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् घर ध्वनिले पच्चिसदेखि एक सय पचहत्तर घर बहाल वृद्धि गरेको भन्दै व्यवसाय आन्दोलित भएका हुन् सरकारले निश्चित भाडादर निर्धारण गर्नुपर्ने बढेको भाडादर घटाउनुपर्ने र चितवन माभी अगाडि गरिएको टेन्डर आह्वान खारेज हुनुपर्ने लगायतका माग पुरा नहुन्जेल आन्दोलन स्थगित नहुने घर बहाल उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभयो अचानक जिल्लाको मुख्य व्यापारी केन्द्र बन्द भएपछि किनमेलका लागि टाढा टाढाबाट पुगेका सेवाग्राही मर्कामा परेका छन् नेपाल सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति नबनाउँदा घर धनीले मनलाग्दी भाडा लिने गरेको घर बहालमा बस्नेहरूको गुनासो रहेको छ चित्तवनमा करिब 11,000 घर घरबहाल उपभोक्ता मङ्सिर चार गते हुने संविधान सभाको चुनावका लागि फोटोसहितको मतदाता नामावली दर्ताको लागि आज पनि जिल्ला निर्वाचन कार्यालय खुल्ला हुने भएका छन् आगामी सोमबारसम्म अठार वर्ष मेर पुगेका बालिक मत मतदाताले चुनावमा भोट हाल्न पाउने भएकाले आज पनि मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था मिलाइएको हो अरू दिन कार्य व्यस्तताका कारण मतदाता नामावलीमा दर्ता हुन छुटेकाले आज शनिबार सार्वजनिक विदाका दिन यस्तो व्यवस्था गरेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो एक सातादेखिको बाढीले पूर्वमा मृत्यु हुनेको संख्या दस पुगेको छ तीनजना अझै बेपत्ता भएका छन् बाढीबाट झापामा र मोरङमा तीन तिनजनाको मृत्यु भएको हो सुनसरी सप्तरी उदयपुर ओकलढुङ्गा र उदयपुरमा एक एकजनाको मृत्यु भएको क्षेत्रीय प्रहरलाई विराटनगरले जनाएको छ बाढीले बगाउँदा मोरङ सुनसरी र झापामा एक एकजना बेपत्ता भएका छन् अविरल वर्षासँगै आएको बाढीले पूर्वमा एक हजार सात सय सन्तानब्बे परिवार विस्थापित भएका छन् झापामा तिन मोरङमा एक सप्तरीमा पच्चिस र सुनसरीमा तिस परिवार विस्थापित भएका छन् त्यसै गरी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ झापामा एक र मोरङमा 5 गरी छ घर बाढीले बगाएको छ अविरल वर्षासँगै आएको पहिरोले पहाडी जिल्लामा दश घर विस्था वर्ष अधिकांश आर्थिक लक्ष्य किन अपूरै भएको होला पूर्ण योजना कवावे भ्रष्ट देशको चाला र सी संक्रमण परिस्थिति भएर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 ट्राफिक यति बेला नारायण गठा बिर् सडक खण्ड खुला छन् नानुगलिङ मुगलिन्द मली पोखरा नानगढी बुटोल सडक खण्ड पनि खुला छन्सठी सात सय त्रिचालिस अन्तर्राष्ट्रिय समाचारहरू चर्चित भारतीय अभिनेता प्राणको तिरानब्बे वर्षको उमेरमा निधन भएको छ लामो समयदेखि बिरामी रहेका प्राणको मुम्बईको लिलावती अस्पतालमा गैराती निधन भएको हो पन्जाबी चलचित्रबाट आफ्नो फिल्मी जीवन सुरु गरेका गरेका वास्तविक नाम प्राणकृष्ण सिकन्द रहेका उन छ भन्दा बढी समय हिन्दी सिनेमा जगतमा बिताउँदै चार सय भन्दा बढी चलचित्रमा काम गर्नु भएको छ विशेष खालको बोल्ने शैली र अभिनय क्षमता रहेका प्राणले सबै खालका भूमिका गरे पनि उहाँको लोकप्रियता खलनाकका रूपमा बढी थियो राम अर श्याम चलचित्रमा गरेको खलनायकको भूमिकाले उहाँको व्यक्तित्व छवि पनि खलनाकै रूपमा चर्चित बनाएको थियो हिन्दी सिनेमामा उहाँको योगदानको कदर गर्दै यसै वर्ष प्राणलाई चर्चित दादा साहब फालके पुरस्कार प्रदान आज अन्तिम संस्कार गरिने बता श हनन विरुद्ध कड़ा, कड़ा कदम नचालीसम्म विद्यालय शिक्षक र विद्यार्थी माथिको आक्रमण नरोकिने चेतावनी विश्वभरको शैक्षिक अवस्था बारे प्रतिवेदन सार्वजनिक गर्दै युनेस्को विश्वभरका द्वन्दग्रस्त क्षेत्रका दुई लाख बाल बालिकाको सहयोगका लागि तत्काल कदम चाल्न पनि आग्रह गरेको छ युनेस्को महानिर्देशकना बोको भाले विश्वभरका धेरै गरिब देशहरूमा सशस्त्र संघर्षका कारण विद्यालयका संरचना सँगसँगै पुरै बाल पुस्ताको आशा र महत्वाकांक्षा पनि ध्वस्त भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ युनेस्कोले विद्यालय बाहिर रहेका पाँच करोड़ सत्तरी लाख बाल मध्ये आधा द्वन्द प्रभावित देशका रहेको भन्दै उनीहरूको आवश्यकतालाई सम्बोधन गर्नका लागि तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ एउटा खेल समाचार प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा नेपाल र श्रीलङ्का आज भिन्ने भएका छन् दुई खेल मध्ये दिउँसो तीन बजिने पहिलो खेलमा नेपाल र श्रीलङ्का प्रतिस्पर्धा गर्न लागेका हुन् चौध वर्षपछि घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले हिजो मात्र अफगानिस्तानलाई पराजित गरिसकेको छ आजको खेलमा पनि नेपाल बलियो मनोबलका साथ यसैबीच साँझ पाँच बजिने दोस्रो खेलमा अफगानिस्तान र मालदिवस भिड्ने आदिकावि भानुभक्त आचार्यको दुई सौ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै न्यू योर्कमा जिब्रोको बसार पश्चात कंग्रेस सभापति कोइराला बेलुका स्वदेश फर्कने घर बहाल वृद्धिको विरोधमा सिद्धवनका व्यवसायद्वारा आज पनि बजार बन्द बन्दका कारण सेवाग्राही मर्खामा चर्चित भारतीय अभिनेता प्राणको त्रिरानब्बे वर्षको मेरमा निधन द्वन्दग्रस्त देशका करिब तीन करोड़ बाल बालिका विद्यालय जानबाट वञ्चित रहेको आज नेपाल बाट टनै भएको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 सुनो सुनो नमस्कार म नायक मुकेश ढगा यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय कार्यक्रम एक्सन कर tell